कृषि सरकार हरेक हप्ताको मङ्गलबार बिहान साढे सात बजेपछि आउने गर्छ र कृषि सरकारमा रहेर हामी विभिन्न जानकारीहरू प्रस्तुत गर्दै आइराखेका छौँ कृषिसँग सम्बन्धित र हामी कृषि विज्ञहरूसँग पनि कुराकानी गर्दै आइराखेका छौँ र कृषि क्षेत्रमा देखेका समस्याका विषयमा पनि हामीले कृषि सरकारमा रहेर कुराकानी गरिराखेका छौँ आजको श्रृङ्खलामा पनि विभिन्न जानकारीहरू रहेका छन् र यी जानकारीहरू हामी आजको कृषि सरोकारमा प्रस्तुत गर्नेछौँ आजको कृषि सरकारमा रहेर हामी खाद्य उत्पादन घट्ने अवस्थामा रहेको छ त्यसै गरी घाँसबाट राम्रो कमाई जुन प्युठानको छोटो प्रसङ्ग पनि हामी प्रस्तुत गर्नेछौँ आजको कृषि सरकारमा कृषि सरकारको सुरुमा कृषि विकास मन्त्रालयले अघि सारेको आर्थिक वर्षको तुलनामा यस वर्ष खाद्य उत्पादन घट्ने प्रक्षेपण गरेको छ मन्त्रालयले सात लाख बिस हजार टन कम हुने अनुमान समेत गरेको छ र कृषि प्रवक्ता प्रभाकर पाठकले मुख्य बालीहरू जौ धान गहुँ मकै कोदो र फापरको उत्पादन घट्ने जानकारी दिनुभएको छ र अघिल्लो वर्षको मुख्य छवटा बालीको उत्पादन चौरानब्बे लाख अन्ठाउन्न हजार टन उत्पादन भएको थियो यस वर्ष सतासी लाख अडतिस हजार टन मात्र हुने अनुमान गरिएको छ र यो अघिल्लो आर्थिक वर्षको तुलनामा आठ प्रतिशत कम हो यसले आर्थिक वर्षमा खाद्य बालीकोले ढाकेको क्षेत्रफल तेत्तिस लाख चौवालिस हजार हेक्टर रहेको छ यो क्षेत्रफल गत वर्षको तुलनामा एक लाख चालिस हजार हेक्टर कम हो पाठ्यका अनुसार सबैभन्दा धेरै धान उत्पादन घट्नेछ यो करिब एघार प्रतिशतले घट्नेछ र करिब गत वर्ष पचास लाख बहत्तर ,000 ,000 हजार टन उत्पादन भएकोमा यस वर्ष 45 लाख चार हजार टन हुने प्रारम्भिक अनुमान गरिएको छ मन्त्रालयले धान उत्पादन घट्नुको मुख्य कारण गएको वर्ष मनसुन ढिलो र कमजोर भएका कारण आउँदै आएको छ त्यसै गरी धानपछि दोस्रो प्रमुख बालीको सूचीमा पर्ने मकै उत्पादन आठ प्रतिशत घट्नेछ गत वर्ष एक्काइस लाख असी हजार टन मकै उत्पादन भएकोमा यस वर्ष एक लाख असी हजार टन घट्ने प्रारम्भिक अनुमान गरिएको छ त्यसै गरी, गरी मन्त्रालयले हिमालय क्षेत्रसहितका पचास जिल्लामा फापरको उत्पादन पनि घट्ने प्रक्षिपण गरेको छ दुई वर्षदेखि राष्ट्रिय तथ्याङ्कको सूचीमा राखिँदै आएको फापर यस वर्ष दस हेक्टरमा उत्पादन भइरहेको छ र यस वर्ष दस हजार टन उत्पादन हुने अनुमान गरिएको छ यो गत वर्षको दाँचोमा तिन प्रतिशत कम समेत रहेको छ र रह उत्पादनका हिसाबले तेस्रो नम्बरमा पर्ने भए पनि कृषि क्षेत्रको बालीतर्फको गृहस्थ उत्पादनमा योगदानको हिसाबले दोस्रो नम्बरमा पर्ने गाउँ बालीको उत्पादन, बाली उत्पादन बाली भने यस वर्ष दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ यस वर्ष गहुँ उत्पादन अठार लाख बयासी हजार टन हुनेछ यस वर्ष हिउँदे वर्षा र हिमपात भएकाले उत्पादन वृद्धि हुनेछ र यस वर्ष खाद्य उत्पादन कुकुन कुन खाद्य उत्पादन घट्ने छन् र बढ्नेछन् यो विषयमा मैले जानकारी गराएको छु र एउटा प्रसङ्ग रहेको छ घाँसबाट पनि राम्रो आम्दानी कमाइएको छ राम्रो आम्दानी बनाइएको छ त्यसो त चितुवन लगायतका देशभर नै यो घाँसबाट जुन घास आमदानी कमाइक विभिन्न समाचार हमी सुख खाना पुग्ने मकई गहू फलने बारे में घास रोप्ता सब घिजा थे यो प्यूठान को प्रसंग हो बांग साल साथ चैत भीमा कुमारी कुम्भकारले घाँस खेतीबाट अहिले गरेको प्रगति देखेर भने सिको गर्ने धेरै समय निक्लिएका छन् ढेकामा लगाउने घाँस माझबारीमै किन लगाइयो होला भन्ने धेरै थिए उनले भनेन विचार गरौँ भनेर रुपेको त व्यवसाय नै यही भयो पहिले भैँसीलाई खुवाउने घाँस भनेर रोपेका किम्बुका बेर्नाको नर्सरी बनाई बेर्ना बेचेर राम्रो आम्दानी गरेकी छन् सुखायामा घाँसको निकै समस्या हुन्थ्यो र पछिले खाने घाँसे घाँसको समेत दुःख हुन्थ्यो वर्ष वर्षमा सहरिरहन नपर्ने र अन्नबालीभन्दा बढी आम्दानी किम्बूबाट भएकोमा उनको परिवार पनि निकै खुसी छ किम्बू घाँसले परिवारमा खुसी ल्याएको समेत उनले बताएकी छन् अर्को प्रसङ्ग कृषिले सरकारले प्याज मिसन कार्यक्रम बन्द गर्ने तयारी गरिराखेको छ लक्ष्य अनुसार प्रगति हुन नसकेपछि प्याज मिसन कार्यक्रम बन्द गर्न लागि हो र कृषि विकास मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लोइटेले आउँदो आर्थिक आर्थिक वर्षदेखि प्यास मिसन बन्द हुने जानकारी दिनुभएको छ मन्त्रालयको विश्लेषणमा प्याज मिसनमा प्रगति नभएको पाइएपछि बन्द गर्ने निर्णयमा पुगेको उहाँको भनाइ केन्द्रीय तरकारी बियु उत्पादन केन्द्रका प्रमुख भरत कुमार पौडेले कार्यान्वयन र अनुगमन पनि फितलो भएकाले प्याज मिसन असफल भएको बताउनु भएको छ जनशक्तिको कमीका कारण राम्रो कार्यान्वयन र रा अनुगमन हुन नसकेको उहाँको भनाइ छ झन्डै पाँच वर्ष अघिदेखि तराईका दस जिल्लामा प्याज मिसन कार्यक्रम सञ्चालन भइराखेको थियो यो मैले प्रस्तुत गरेँ र प्याज मिसन कार्यक्रम सरकारले बन्द गर्ने तयारी गरिराखेको छ यस विषयमा मैले केही जानकारी प्रस्तुत गरेँ कृषि सरकार तपाईँ यति बेला भएको छ र कृषि सरकारको विषयमा रहेर हामी कृषिका विविध जानकारीहरू प्रस्तुत गर्ने गर्छौँ र कृषिको कृषि सरकारको विषयमा रहेर हामीले कृषक दाजुभाइ आफले आफूले गर्नुभएको व्यवसाय खेती प्रणालीमा देखेका समस्याका विषयमा पनि हामीले समस्याको समाधान खोज्ने पनि बाटो गर्दै आइराखेका छौँ र कृषि विशेषज्ञहरूसँगको कुराकानीसँगै तपाईँमा देखिएको त्यो समस्या निराकरण गर्ने हाम्रो प्रयास पनि रहिरहेको छ त्यसो त हामीले कृषि विज्ञहरूसँग पनि कृषिका विभिन्न जानकारीहरू प्रस्तुत गर्दै आइराखेका छौँ तपाईँमा देखिएका जुन कृषि प्रणाली अप्नाउनु भएको छ पशुपालन गर्दै आउनुभएको छ माछा पालन गर्दै आउनुभएको छ यी विषयमा तपाईँले आफूले व्यवसाय सञ्चालन गर्नुभएको छ र सञ्चालन कसरी गर्ने र देखिएका समस्याबाट छुटकारा कसरी पाउने यी विषयमा तपाईँ पनि आफूलाई लागेका केही समस्या छन् भने हामी रेडियो फण एकछिन चार थुप्रो पाँच मेघार्स मार्फत पनि समस्या समाधानको बाटो खोज्नेछौँ तपाईँले हामीलाई सम्झन सक्नुहुनेछ र हाम्रो स्टुडियोको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय आफ्ना समस्याहरू भन्नुभयो भने हामी तपाईँको त्यो समस्या कृषि विज्ञबाट समाधानको प्रयासमा खोज्नेछौँ यदि तपाईँले तत्काल कृषि विज्ञहरूसँग भेट्न सक्नुहुन्न भने तपाईँले रेडियो मार्फत पनि आफ्ना समस्याहरू समाधानको लागि तपाईँले एउटा बाटो खोज्न सक्नुहुनेछ यो जानकारी मैले तपाईँलाई गराएँ र आज कृषि सरकारमा रहेर हामीले खाद्य उत्पादन गर्ने घाँसबाट पनि राम्रो आम्दानी हुने एउटा प्रसंग प्रस्तुत गरेँ च्याउको प्रसंग आजको शृङ्खलामा प्रस्तुत गरे आगामी साता पनि विभिन्न जानकारी सहित कृषि विशेषज्ञसँगको भलाकुसारी कुराकानी तपाईँले टिपाउनुभएका जिज्ञासाका विषयमा हामी त्यो जिज्ञासाको समाधानको विषयमा हामी पनि कृषि विज्ञसँगको भलाकुसारी लिएर उपस्थित हुनेछौँ यो आग्रह फेरि पनि गर्न चाहन्छु तपाईँमा देखेका कृषिमा देखेका पशुपालनमा देखेका समस्या छन् भने तत्काल समाधान गर्न सक्नु भएको छैन भने हामी कृषि कृषिविज्ञहरूबाट तपाईँको त्यो समस्या हटाउने प्रयास गर्नेछौँ समाधानको बाटो खोज्नेछौँ यो आग्रह मैले गरेँ र कार्यक्रम आजको लागि भने सकिन आँटेको छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद दिन चाहन्छु प्रविधि संरक्षणमा साथ दिने साथी रिजनलाई पनि विशेष आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट ध्रुवराज विदा हुन्छु नमस्कार सुन सुन ए उर्मिला किन टोलाको के भयो र तिमीलाई निकै चिन्तित देख्छु नि हेर एउटा राम्रो कामको लागि अन्तर्वार्ता दिन गएकी थिएँ तर इङ्ग्लिसलाई